नमस्ते सबैलाई सन्चय हुनुहुन्छ नि म तपाईँकै साथी नारायणी खड्का चौबाटोको नयाँ अङ्क लिएर आइसकेकी छु रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको आज छत्तिसौँ भाग हो नयाँ भागलाई निरन्तरता दिनुअघि अघिल्लो भाग बिर्सियो कि एकचोटि फर्केर हेरौँ गएको भागमा रक्सीको ह्याङओभरसँगै वर्षा उठ्छ कुरै कुरामा आफूले मिलनलाई वर्षाको हालका उतार चढावहरूबारे सबै कुरा भनेको साराले बताउँछ आखिरमा मिलनले इन्डियाबाट फोन ल्याइदिएको कुरा पनि वर्षा खुलेरै छाड्यो अब कथाले कुन मोड लिन्छ आउनु सुनौ आज त स्कुटर नलिआइस त कस्तो छ वर्षालाई आफै गएर सोच्यौ न त अब आइसकेपछि तिमीले केही त भनेको छैन म किन भन्नु चाहिनेदेखि हजुरहरू आफै गरिहालिसकिन्छ नि बच्चा होइन क्या दिला नि दिसो त्यही रुममा उइसिन्छ दिदी तिमी पनि आऊ न म चियालेर आउँछु पर्दैन यस्तो गर्मी छ कोक छ सर्बत पानी पनि छ अघि दिदीको लागि बनाइदिएको सर्बत ल्याउन त अब भित्र गइसिन्छ कि यहाँ मात्रै उभिराख्ने मिलन सारा ढोका किन लगाएको अहिले कस्तो छ पर्छ ठिकै छ ज्वरो निको भयो ज्वरो कहाँ थियो र साराले ज्वरो बढेको छ भन्दै थियो नि त अघि होइन छैन ज्वरो त ए कलेज गएको छैन हौ आज मात्रै नगाएको ए कुन किताब पढिरहेको थियो यो ट्रेन टु पाकिस्तान नयाँ होइन मतलब मैले किनेको भनेको अँ हो कस्तो छ भर्खर थालेको राम्रो होला जस्तो छ अनि तिम्रो कलेज सकियो अँ सकियो मतलब आजलाई सकियो फर्म खुल्नेवाला छ अरे चाँडै ना ए जस्तो नउठाने तुम्हें उठाएन अत जो जस्तो हो जो फे हेलो घरमा अँ सन्चु छु तिमी ओके किन रोको के भन्दैछ म अरू टिचरसँग पढ्न सक्दिनँ म्याम हजुर त मेरो दिदी हो नि म्याम त निक् बरु बरु प्रेक्षालाई ट्युसन सेन्टरमा पढ्ने भन्यो होला मलाई प्लिज पढाइदियो ल घरमा आउन नि पर्दैन कि हजुरलाई जता सजिलो हुन्छ म त्यहीँ आउँछु अहिले मिसी दिदी प्लिज पछि कुरा गरौँ लौँ म आफै गर्छु ओके दिदी बाई टेक केयर बाई आम <laughs> <laughs> <laughs> सरी बर्सा साराले मलाई सबै कुरा भने हिजो राति यति भइसक्दा पनि मलाई एक वचन किन भनेन हौ तिमीलाई फुर्सद कहाँ थियो र मेरो लागि त्यस्तै सोचेर त कुरा बिग्रियो तिम्रो लागि मसित फुर्सद नआउने भन्ने पनि हुन्छ किन टाढे तिम्रो के बिगार्दा र तिम्रो केही बिगारेको होइन सब मेरै गल्ती हो के भएको भए त कुरा आउनु पर्थ्यो नि त तिमीलाई त थाहा थियो नि तिम्रो पवित्र बाहेक मेरो सब सेयर गर्ने को छ र यो दुनियाँमा आम सरी आम सरी म चिफ लिएँ मैले हेन्डल गर्न सकिनँ पर्छ तिमीले पनि हेन्डल गर्नु नसक्ने के आइपऱ्यो त्यस्तो ताजा तिम्रो व्यवहारले म कति हर्ट भएको छु कति रोएँ आरी पर्छ सधैँ सधैँ आइएम ले मात्रै काम चल्दैन कि आई निड एन एक्सप्लेनेसन एकचोटि सम्झेर फोन गरौ अरू कुरा थाहा नभए पनि अब यसले ट्युसन पढाउनु आएछ भनेको त थाहा थियो नि कसो गरेर खायो नि बिचडिले जस्तो लागेन सम्झना सम्झनाको कुरा गर्छौ तिमी आई मिस यु एभ्री सिङ्गल डे रुने कुरा गर्छौ तिमी म रोएको आधा पनि रोएनौ तिमी त्यति रोयौ म किन थाहा छ एक्सप्लेनेसन चाहियो होइन तिमीलाई बिकज आई वाज इन लभ विथ यु ड्यामिज सिन्स क्लास 11 सिन्स द डे आई फर्स्ट मेट यु कलेजको रिसेप्सनमा तिमी सेतो कुर्ता लगाएर बाबासित आएकी थियो मैले रिसेप्सनको दिदीसित तिम्रो सिम्बल नम्बर हेर्न लगाएर आफ्नो सेक्सन चेन्ज गराएको थिएँ विथ यु इज अलवेज इज तिमी त्यस्तो सोच्दैन मलाई थाहा छ आई नेभर इन्टेन्डेड टु टेल यु दिस म के सोध्छु तिमीलाई के थाहा वाट इट आउट द्याट तिमी अरू केटीसित मुभी हेर्न गएको देखेपछि मलाई भोट कहाँ मन लाग्दो रहेछ <laughs> त्यो <तीव> पनि क्लीन हेलो पविता दिदी Oh they hurt <laughs> Finally yes ओहो लप्पर मुन्सीहरूको तालै छुट्टै छ कि नक र गीत गाउन नहुने त्यो होइन नि त हजुरले गाउने गीत ल सुन्स कासारे भानुमा कुरायो, पैलू पैलू हु माया हजुरलाई कस्तो लाग्यो न त यो गाए पनि हुन्छ तिम्रो मानामा गीत बिगारेर तिम्रो मनमा लुकेको कुरा गाउनु मस्ती त भने सम्झिदिनेलाई माया त माया हो माया त माया हो कस्तो राम्रो घर राम्रो गीत गाउँदो रहेछ त तिमीले नि गाउँछु नि पढ्न आलु हो क्या ए भगवान, भगवान् आलुभन्दा याद आयो मेरो प्याज जड्यो म म, म के सोध्न आएको अरे ए आलु भुट्ने कि सिमी भुट्ने भनेको पहिला सिमी भनाएन अघि नै मैले सुनेन के, सक्यो लुगा धोएर अँ सक्यो अहिले एकछिनमा सुकाउँला पर्दैन म यो तरकारी आफै पकाउँछु लौ उसो भए म पनि मोबाइल चलाएर बस्छु उ आए मिलेन दाइके लभ स्माइलीहरू अति कुमारी कति झिस्काउँछ हो अहिले त उनी जिस्क्यौ भने पहिलो पहिलो माया साँच्चै त्यो मुभी हेर्न जाने केटी चाहिँ को रहेछ है साथी अमन र यस्ता पनि आएको रहेछन् कि पछि मैले देख्दा मात्रै उनीहरू दुईजनालाई देखेको अ बाघिवे सारा हजुर तिमीले दिनेश मामालाई ब्लक गरिदिएको हो फेसबुकबाट यो हेर त यो हेर त यो त मेरो फोटो कसरी आयो आजकोमा ओ माई घड ओ माई गड ओमाई घर यति लौन के भयो साराला एक्कासी के कस्तो फोटोका कुरा गरेका हुन् उनीहरूले मलाई त डर पो लाग्नु थाल्यो त अर्को भागमा के हुन्छ होला सुन्नुहोस् है ल नाटक त सकियो बरु तपाईँलाई चाहिँ आजको कस्तो लाग्यो हामीलाई भन्न नबिर्सिनु होला हामीलाई नाटकको प्रतिक्रिया फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र एसएचएआइएलई शैली डट थिएटर वान पठाउन सक्नुहुन्छ आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू समापिका गौतम आर्यन न्यौपाने दुर्गा कार्की लगायत नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी